नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा कार्यक्रम अर्पण शुभ साँझको व्यवसाय लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कृष्यबाट अनि मलाई साथ मिलिरहेको छ रिजन र मसु तपाईँकी लोकसङ्गीतको सहयात्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हजसँगै इन्टरनेट अनलाइन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण शुभ साँझको व्यवसायलाई सुन्न सक्नुहुनेछ कार्यक्रम अर्पण शुभ साँझको लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ बेलुका साँझ सात बजेपछि करिब करिब साढे बजेसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय र कार्यक्रम अर्पण साँझ व्यवसायमा तपाईँ पनि आउन सक्नुहुनेछ त्यसको लागि आज हामीले जम्मा एउटा मात्रै नम्बर खुल्ला गरिरहेको गरिराखेका छौँ सुनि छपन्न पाँच त्रिसठी तिन सय बत्तिसमा मात्रै भएर आउन सक्नुहुनेछ आज हामीले तिन सय तेत्तिसको नम्बर चाहिँ बन्द गरेको छौँ त्यही भएर साथीहरूलाई जानकारी गराउन चाहन्छु सुनि छपन्न पाँच त्रिसठी तिन सय नम्बरबाट मात्रै आज कार्यक्रममा आइदिनुहोला भनेर र आजको यो कार्यक्रममा निकै रमाइला लोकदोहरी भाकालाई पनि कार्यक्रममा स्थान दिन्छौँ मिठा मिठा लुगदोहराकाहरू बजाएर तपाईँलाई दिनभरको थकानलाई थोरै भए पनि मेटाउने कोसिस गर्छौँ कार्यक्रम अर्पणहरू सुबसाँको व्यवसायमा तपाईँ पनि आउन सक्नुहुनेछ को लागि हामीले टेलिफोन नम्बर खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच गरेका छौँ र आजको लागि र शून्य छपन्न पाँच त्रिसठी बाटो चाहिँ हामीले आज बन्द गरेका छौँ त्यही भएर साथीहरूलाई जानकारी गराउन चाहन्छु शून्य को पाँच त्रिसठी तिन सय बाटो भएर मात्रै कार्यक्रममा आउनुहोला कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ भनेर प्राविधिक मित्रहरूले इसारा गरिराख्नु भएको छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ हाल काठमाडौँमा हुनुहुन्छ कुराको साथी को खुमार लामा। खुमार लामा। आ, कुमार भन्नुभयोजी के कसरी बिताइरहनु भएको छ त्यो दिनहरू छ अनि काठमाडौँतिरै बसाइ सरेरै जानु भएको हो कि यसो घुमघाम गर्नको लागि कस्तो भइरहेको छ तपाईँको घुमघाम हुन्छ कुमारजी आज कार्यक्रममा सहभागी हुनुभएको छ कसलाई सम्झिन चाहनुहुन्छ धन्यवाद टेक्निसियन दादालाई हजुर मेरो घरको आमा बुवा दादाहरू अक्ष बाहेक सर्जन रमेश बस सम्झना बहिनी शर्मिला दाजुआमा साथीहरू तिलर रमेश रुपम हुन्छ कुमार दे कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरूमा पनि आफ्नो उपस्थित जनाउँदै गर्नु होला अहिले छुट्टिन्छौँ नमस्कार यति बेला कोरागबाट कुमार लामा आउनुभएको थियो हाल आउनु हुनुहुन्छ भनेर पनि जानकारी दिनुभएको थियो र आफ्ना आफन्त इष्ट सम्झना राखेर विदा भइसक्नु भएको छ फेरि पनि टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँको नयाँ नौलो खबर सुनाउनुहोस् अनि आजको दिन चाहिँ के कसरी बिताउनु भयो नि तपाईँले बसी बसौ भन्नु पऱ्यो है हुन्छ कार्यक्रममा सहभागी हुनुहुन्छ कसैलाई सम्झिन चाहनुहुन्छ धन्यवाद अनि डिमोङ अनि डिमदोङ अनि करम तामाङ अनि सञ्जयालमाङ हजुर अनि सनक भनेपछि तामाङ हुन्छ सनक जी कार्यक्रममा आउनुभयो खुसी लागे अहिले छुट्टिन्छौ नमस्कार यति बेला कोरागवाट्य सनक तामाङ आउनुभएको थियो आफ्ना आफन्तरिष्ट मित्रहरूलाई आफ्ना सम्झना राखेर रा गइसक्नु भएको छ हामीलाई पनि सधैँ सम्झनुहुन्छ माया गर्नुहुन्छ यस्तै गरी तपाईँ पनि कार्यक्रममा आउन चाहनुहुन्छ भने हामीले एउटा टेलिफोन नम्बर खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस मात्रै खुल्ला गरिराखेका मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ हेलो नमस्कार हजुर को बोल्दै हुनुहुन्छ नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ मकवानपुरबाट निमेसिङ निमेशजी धेरै दिन भयो नि त हराउनु भएको तपाईँ अनि निमेषी कतिको असारे रोपारमा व्यस्त हुनुहुन्छ असारे रोपारमा निमेषी कतिको व्यस्त हुनुहुन्छ तपाईँ चाहिँ असारे रोपारमा कतिको व्यस्त हुनुहुन्छ भनेको मैले होइन को मैले असारे रोपारमा चाहिँ कतिको व्यस्त हुनुहुन्छ भनेको मैले भोलि पर्सि रोपाइ छ हजुर हजुर त्यसो भए असारे रोपार चाहिँ राम्रोताले गर्नु होला नि मिस्ची हुन्छ आज कार्यक्रममा सहभागी हुनुहुन्छ कसलाई सम्झिन चाहनुहुन्छ धन्यवाद हजुर हुन्छ निमेश चाहिँ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छौँ नमस्कार नमस्ते दादा यति बेला मकवानपुरबाट निमेष थिङ आउनुभएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना राखेर विदा भइसक्नु भएको छ अब नि कार्यक्रममा एउटा मिठो लोकदोरी भाकालाई स्थान दिने बेला भएको छ मिठो लोकदोरी भाकापछि कार्यक्रममा उपस्थित हुने नै छौँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हज र कार्यक्रम अर्पण शुभसाहज के व्यवसाय सँगै रहनुहोला झे मान रखा तस्वीर मोटो घूम हो अपना मन लाई आप घटना सकने भाए सदाई खुशी रुते म समझे कि नुद्धे मना ती में बिना नहीं बसा सकने भाए सदा खुशी बुंदे मा समझी के नदी मना तिमें बिना नहीं बस सकने भाई आफैले ढाँट्न सक्ने भए निकै मन भाका थियो हामीले पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रम अर्पण शुभ साझको व्यवसायमा कार्यक्रम अर्पण शुभ साँझको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय र इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ टेलिफोन सम्पर्कमा आफै मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्रले सरा गरिराख्नु भएको छ हेलो हजुर नमस्कार हजुर नमस्कार कहाँ माटीको बोल्दै हुनुहुन्छ मेरो यो दोस्रो चोटि कुराकानी है अनि बेलुजी के कसरी बिताइरहनु भएको छ दिनहरू पढेर बिताइरहनु भएको छ अनि कस्तो भइरहेछ नि पढाइ भइरहेछ अनि आजको दिन चाहिँ के कसरी बिताउनु भने बेलुजीले आजको दिन चाहिँ के कसरी बिताउनु भयो नि तपाईँले भनेको मैले त्यसो भए बेलुजीको राम्रोताले पढ्नु होला है हुन्छ बेलुजी आज कार्यक्रममा सहभागी हुनुहुन्छ सम्झिन चाहनुहुन्छ हुन्छ बेलुजी यस्तै गरी माया गर्दै गर्नुहोला अहिले भने छुटिन्छौँ नमस्कार यति बेला भण्डाराबाट बेलु पर्चा आउनुभएको थियो आफ्ना आफन्त आप इष्ट मित्रहरूलाई सम्झना राखेर रा गइसक्नु भएको छ तपाईँलाई जानकारी दिन्छु आज हामीले शून्य छपन्न पाँच नम्बर भने खोलेको छैन शून्य छपन्न पाँच त्रिसठी मात्रै भएर कार्यक्रममा आउन सक्नुहुनेछ कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ हेलो नमस्ते का को के को काम बसी बसी है। को बिना? बिना? आज़? मकै भाँचेर त्यसो भए आजको दिन चाहिँ यसो काम गर्दैमै गयो भन्नुपर्छ नि त कहाँ बसी बस भन्नुभएको त अनि पनि हामीलाई सुनेर साथ दिएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद गाईघाटबाट आउनु भएको छ कसैलाई सम्झिन गाईघाटबाट बिना हुनु भएको थियो आफ्नो आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हेलो हजुर नमस्कार पक्कै पनि आज सविताजी उठ्नु भएन जस्तो छ है बस्या बसै भयो खै हामीले त यसो उठेर हिँडेको जस्तो पनि लागेको छ जस्तो लाग्यो मलाई तिन एकछिन त उठेर हिँड्न परिहाल्यो नि होइन र हुन्छ सविताजी कार्यक्र यहाँ मेरो बुबा अङ्कल अनि अनि मेरो साथी मुना सिरा दिना अनि सविता भन्ने सम्पूर्ण सविताजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरूमा पनि आफ्नो उपस्थित चुनौती गर्नु होला अहिले छुटिन्छौँ नमस्कार नमस्ते यति बेला तनव भाट्य सविता आउनुभएको थियो आफ्नो आफन्तरिष्ट मित्रहरूलाई सम्झना राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हेलो कहाँबाट को बोल्दै हुनुहुन्छ खोराक्य शर्मिला शर्मिला चाहिँ के छ तपाईँको नयाँ नौलो खबर सुनाउनुहोस् ठिकै छ अनि आजको दिन चाहिँ के कसरी बिताउनु भयो नि तपाईँले इक्जाम चलिरहेछ अनि जीको इक्जाम चाहिँ कस्तो भएको छ नि राम्रै भएको छ ल राम्रोताले इक्जाम दिनुहोला रेडियो अर्पण पनि बेला बेलामा सुन्दै गर्नुहोला कार्यक्रममा सहभागी हुनुहुन्छ खै सम्झिन चाहनुहुन्छ धन्यवाद शर्मिला जी कार्यक्रम में आने भो खुशी लगे अभी नमस्कार बेला तर बला बला गरी उन बेला ये बेला शर्मिला आने भाई थे वहां को आवाज मैं सान सुनी थे तरह बल्ल बल्ल वहाँसंग कुराए निकी रईल ल तस्ते कार्यक्रम आ शून्य छप्पन्न पांच तिरसठी तीन सौ बत्तीस को मत बाटो खुला राखा छूँ रही कार्यक्रम में एटा मीठो लोकदोरी भाका स्थान दिने बेला मीठो लोकदोरी भाका फिर उपस्थित होने न खुले से मा सुख सुखी कुमारिम छुटी जोड़े संसार दुई फोल राजा सुमलाइनिकि हिंदुस्तान सकनी हिमाल जुगुला सामू सुबाई बी जुमी जुमी सक हिमालय जुगुला सामू सुब I want it to be a journey Oh, I'm sorry Oh, I'm sorry जुग्ला समुद्र शुक्लाबहरू तिमीलाई भने जुनी जुनी भन्न सक्दिनँ म निकै नै लोक भाका थियो हामीले कार्यक्रममा राखिसकेका छौँ कार्यक्रम अर्पण शुभ आजको बसायौँ भने निकै नै मरमस्पर्शी लोक कार्यक्रममा स्थान दिइराखेका छौँ मिठा मिठा लुकदोरी भाकालाई कार्यक्रममा स्थान दिएर तपाईँको दिनभरको थकानलाई थोरै भए पनि मेटाउने कोसिस गरिराखेका छौँ तपाईँलाई पनि कार्यक्रममा आउन मन लागेको छ भने शून्य छपन्न पाँच बाटो मात्रै हामीले खुला गरिराखेका छौँ कोही रमेश डेलीफोन सम्पर्कमा हेलो हेलो हजुर नमस्कार नमस्ते दादा तपाई कस्तो हुनुहुन्छ गोडा गोडा आशीष तवर गोडा बाट आशीष तमान हजुर आशीष जी सुन्नु सुनाय न होला खबर के छ तपाईको ए नायना होला त्यस्तै हो दादा त्यस्तै हो भन्नु पर्यो है अनि आशीष जी ले अछि के गरिरहनु भएको छ बसि बसो दादा अलि त भाइको हाम्रो अब यस्तै आशीषी तपाईँहरूको सम्झना समर्पणहरू लिने तपाईँहरूलाई मिठा मिठा लुकदोरी भाकाहरू बजाउने भन्नु पऱ्यो हुन्छ आशीष कार्यक्रममा सहभागी हुनुहुन्छ कसलाई सम्झिनहरू स्कुलमा पर्ने साथीहरू अनि मेरो घर बुधारको लागि दिदीहरूलाई अनि मलाई चिन्नु नचिन्नुको लागि हुन्छ आशुषी कार्यक्रममा आउनुभयो यस्तै गरी माया गर्दै गर्नु होला अहिले भने छुट्टिन्छौ नमस्कार कबाट आशिष तामाङ आउनु भएको थियो आफ्नो आफन्त इष्टमितहरूलाई सम्झना राखेर विधाइसक्नु फेरि पनि कोही मित्र को को नमस्कार सोनमजी सुनं। के छ नयाँ नौलो खबर सुनाउनुहोस् अनि आजको दिन चाहिँ के कसरी बिताउनु कस्तो भयो राम्रै जस्तो लाग्यो हुन्छ सोनामजी राम्रो दाले इक्जाम दिनुहोला कार्यक्रम पनि थोरै भए पनि सुन्दै गर्नु होला कार्यक्रममा आज सहभागी हुनुहुन्छ खै कसलाई सम्झिन चाहनुहुन्छ हुन्छ सोनमजी कार्यक्रममा आउनुभयो खुसी लागि अहिले छुट्टिन्छौ नमस्कार यति बेला कोरागबाट सोनम आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर विदा भइसक्नु भएको छ हामीलाई सधैँ सम्झनुहुन्छ माया गर्नुहुन्छ र फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हो हजुर नमस्कार हेलो कोही मित्र हुनुहुन्थ्यो टेलिफोन सम्पर्कमा सम्पर्क विच्छेद भइसकेको छ तपाईँ पनि कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा सा। आउन सक्नुहुनेछ आज हामीले जम्मा एउटा मात्र टेलिफोन नम्बर खुल्ला राखिराखेका छौँ शून्य छ पन्न र कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ दीपक जी र मेरो पहिलोचोटि कुराकानी हो कि जस्तो लाग्यो मलाई तपाईँलाई चाहिँ मेरो तर्फबाट रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हज र कार्यक्रम अर्पण शुभ साँझ व्यवसायमा धेरै धेरै स्वागत छ फेरि स्वागत गरेपछि पछिल्लो दिनहरूमा चाहिँ दिपकजी चटक्कै माया मार्नु भएन नि हुन्छ जी सल्लाह सुझाव दिएकोमा धेरै धेरै धन्यवाद हामीले तपाईँको सल्लाह सुझाव अवश्य पनि पालना गर्ने नै छौँ र के गर्नुहुन्छ जी तपाई? हजुर मिसानीहरू किसानी हुनुहुन्छ असारे रोपारमा चाहिँ कतिको व्यस्त हुनुहुन्छ त त्यसो भए हजुर अहिले चाहिँ अब हाम्रो अम्जियो मेरो चाहिँ रोपाइ पनि फिटियो धान सन्सान सम्झाएर अम्जी अब अझै अझै आनन्दले बसिरहेको छ बसिरहनु भएको छ हजुर हजुर हुन्छ दिपकजी कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिन चाहनुहुन्छ सर्वप्रथम त हजुरलाई नि होइन धन्यवाद तपाईँ साथै भयो अनि मेरो परिवार मलाई चाहिँ दिपक भनेर चिनि सम्पूर्ण भएर चाहिँ हाम्रो हुन्छ दिपकजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला खैरिणीबाट दीपक सुवेदी आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना राखेर रा विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ आफ्ना सम्झना, सम्झना समर्पण बाँड्नको लागि हेलो हजुर नमस्कार हेलो कोही मित्र हुनुहुन्थ्यो टेलिफोन सम्पर्कमा विदा भइसक्नु भएको छ कार्यक्रममा कोही मित्र हुनुहुन्छ फेरि पनि हेलो हेलो नमस्ते हजुर कहाँबाट बोल्दै हुनुहुन्छ जुगेडीबाट भन्ने कि के भन्नुभयो कविलास अनि कविलास चाहिँ तपाईँको के छ नयाँ नौलो खबर हुन्छ कार्यक्रमको अन्त्यतिर हुनुहुन्छ कहाँ कसलाई सम्झिन चाहनुहुन्छ धन्यवाद हुन्छ कविलास का जे कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरूमा पनि आफ्नो उपस्थिति जनाउँदै गर्नुहोला अहिले छुट्टिन्छौँ नमस्कार यति बेला जुगेडीबाट कविलास आउनुभएको थियो आफ्ना आफन्त इष्ट सम्झना राखेर विदा भइसक्नु भएको छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिसको भएर तपाईँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ हेलो हजुर नमस्कार <laughs> कहाँबाट बोल्दै हुनुहुन्छ <laughs> खोराकबाट कोही चाहिँ मित्र हुनुहुन्थ्यो भनेर कुराकानी गरिरहनु थियो तर उहाँसँग कुराकानी गर्ने जमर्को मैले पनि गरिराखेका थियौँ तर पनि प्राविधिक मित्रमा अलिकति थोरै गडबडी देखिएको कारणले उहाँको फोन काटिएको छ केही छैन आजको कार्यक्रमबाट विधा माग्ने बेला भएको छ भोलि फेरि अर्पण शुभ साँझको अर्को बसाईमा तपाईँ हाम्रो भेट हुने नै छ र यतिजेलसम्म रेडियो अर्पण एक सय चार थुप्रो इन्टरनेट अनलाइनको डब्लु लगन गएर विश्वको जुनसुकैको नाम पनि अर्पण शोभ साँझको व्यवसायलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै दे धन्यवाद र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो को... कोराकबाट कुमार लामा कोराकबाट सनक तामाङ मक्कनपुरबाट निमेश तिङ भण्डाराबाट बेलु पर्जा गाईघाटबाट बिनाव तनउबाट सबिता कोराकबाट शर्मिला कोराकबाट आशिष तामाङ र कोराकबाट सोनम खैरिबाट दिपेक सुवेदी र अन्तिममा फोन गर्ने साथी जुगिडीबाट कविलाले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद र यतिजेलसम्म आवाजलाई रेडियो सेट मोबाइल सेट र श्रोताहरू मास पुर्याउन साथ दिने प्राविधिक साथको लागि हरिजनलाई पनि धेरै धेरै धन्यवाद भन्दै तपाईँकै लोकसङ्गीतको सहयात्री म मगर पनि कार्यक्रम अर्पण शुभ साँझको व्यवसायबाट ओजेल बढ्छु नमस्कार जुम् छ यो माया तर पाउँछ थाहा छ तर उलाई सम्झे मान्छे पानी पागल बहि तर मेरी सानोलाई दोष दि आकाशमा जुम्छ खुको देखिने गाउँ घर सम दर्पण सुन्नु होला रेडियो पारलर सेवा फिन्सी आइटम तथा